पार्टीभित्र देखिएको अन्तर कलहलाई समाधान गर्ने विषयमा छलफल गर्न ए माओवादीको विवाद समाधान समितिको बैठक आज पनि बस्दैछ यसअघि मंगलबार ए माओवादी अध्यक्ष पुष्पकमल दाहार प्रचण्डको निवास लाजेनपाकमा बसेको बैठकमा छलफल भए पनि सहमति भने हुन सकेको थिएन विभिन्न जिल्लामा गठन भएका समानान्तर समितिको विषय समाधान गर्ने भनिए पनि कुनै सहमति हुन नसक्दा समस्या झन बल्झिँदै गएको छ संस्थापन पक्षले आफ्नो विचार समूहलाई फेलेको भन्दै वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई सिन्धुली गोर्खा दुधी मकवानपुर र धनुषामा समानान्तर समिति गठन गरेको थियो परम्परागत तबरले पार्टी अगाडि बढ़न नसक्ने भन्दै भट्टराई पक्षले संगठनात्मक संरचना बदल्नु पर्ने मांग गरेको थियो ए माओवादीको विवाद समाधान समितिमा अध्यक्ष प्रचण्ड उपाध्यक्ष द्वय श्रेष्ठ र बोगठी नेता भट्टराई र महासचिवमा कृष्णबहादुर महरा रहनु भएको छ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 एनिमिया रोग प्रकोपको रूपमा फैलिएकोले सरकारले तत्काल रोग नियन्त्रणको सम्पूर्ण उपायहरू अवलम्बन गर्नुपर्ने माग गर्दै वहाँले संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनु भएको हो आजको बैठकमा कानून न्याय संविधान सभा तथा संसदीय व्यवस्था मन्त्री नरहरी आचार्यले बहुप्रतीक्षित मानिएको अदालतको अवहेलना सम्बन्धी विधेयकलाई जनताको प्रतिक्रियाका लागि पठाउन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ त्यसै गरी लैंगिक समानता कायम गर्न तथा लैंगिक हिंसा अन्त्य गर्न केही नेपाल एनलाई संशोधन गर्ने विधेयकमाथि पनि छलफल हुने बुझिएको छ सार्वजनिक लेखा समितिको सभापति चयनको प्रक्रिया आजदेखि शुरू हुँदैछ संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज उम्मेद्वारी दिनुपर्नेछ समिति सभापति प्रमुख प्रतिपक्ष दलले पाउने प्रावधान भए पनि नियमावली अनुसार निर्वाचन प्रक्रिया पनि अगाडि बढ़ाउन् परेको संसद सचिवालयले जनाएको छ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 यस्तो कक्षा सञ्चालन गर्न लागेको कार्यालयले जनाएको छ ट्राफिक प्रहरीले गर्नुपर्ने अभियान अन्तर्गत आगामी श्रावण सोह्र गतेबाट जनचेतनामूलक कक्षा सञ्चालन गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्य चितवनका प्रहरी, प्रहरी नायब निरीक्षक मुनिन्द्र थापाले जानकारी दिन दिनुभएको छ कार्यालयले अभियान अन्तर्गत श्रावण सोह्र गते एपेक्स एकाडेमी तथा सत्र गते होलिडे क्रिएसन स्कूलमा कक्षा सञ्चालन गर्न लागेको जानकारी कार्यालयले यो सँगै ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउनेमाथि पनि कडा निगरानी राख्न थालेको छ स्कूल तथा कलेजमा पढ्ने विद्यार्थीहरूले लहै लै तथा देखासेखीको रूपमा बाइकको प्रयोग गरेकाले यसलाई पनि नियन्त्रण लिन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 जनशक्ति अभावका कारण सेवा पुर्याउन नसकेको कार्यालयको भनाइ छ इजरायल र प्यालेस्टाइनको बीच जारी युद्धमा युद्धविरामका लागि पहल भइरहेका बेला हमासका एक वरिष्ठ कमाण्डरले कुनै पनि हालतमा युद्धविराम नहुने बताएका छन् उनले एक अडियो टिप सार्वजनिक गर्दै पूर्ण रूपमा युद्ध रोकिने ग्यारेन्टी नभएसम्म युद्धविराम नगर्ने दोहोर्याएका हुन् हमासका कमाण्डर मोहम्मद देइफले अपना सेना मर्न तयार रहेको तर विराम गर्न तयार नभएको बताएको एसोसिएटेड प्रेसले जनाएको छ यसैबीच प्यालेस्टाइनको गाजा क्षेत्रमा ईद पर्व चलिरहेको बेला इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा सय भन्दा बढ़ीको मृत्यु भएको छ अधिकारीहरूका अनुसार सो हमलामा बाल धेरै मारिएका छन् हमास र सेना सेनाबीच जारी भिडन्तमा अहिलेसम्म बाह्र सय भन्दा बढ़ी प्यालिस्टाइनीको ज्यान गइसकेको छ यसबीचमा त्रिपन्न जना इजरायली सैनिकको मृत्यु भएको इजरायली अधिकारीले जनाएका छन् <day> <English> र इंगल्याण्ड विरूद्धको तेस्रो टेस्ट क्रिकेटमा भारतले पहिलो पारी बराबरी गर्न संघर्ष गरिरहेको छ तेस्रो दिनको खेल सकिँदा भारतले आठ विकेट गुमाउँदै तीन रन जोड़ेको छ भारत अझै दुई रनले पछाडि परेको छ भारत का लिए कप्तान महेन्द्र सिंह मह धोनी पचास तथा मोहम्मद शामी चार रन बनाए क्रीज मारत ने तेसरो दिन खेल एक विचीस रन बा अगाड़ी बढ़ा तेसरो दिन को खेल, खेल में अजंका रेहने चौन रन बनाया थे इंग्लैंड का जेम्स एडर्सन रुआअर्ट बोर्ड ने सामान तीन तीन विकेट लिया मोइन अलीकेट हाथ पारे ईंग्लैंड उन्सत्तरी रन बनाया भारत बराबरी कर आज चौथो दिन को खेल में दिनभरी टीक् चौथो दिनको खेल नेपाली समय अनुसार दिउँसो पाउने चार बजेबाट शुरू हुनेछ हौस् त बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार